बिपीको स्वागत कार्यक्रम दुई हजार बत्तीस सालमा पञ्चायती संविधानमा भएको संशोधनले व्यवस्थालाई अझै निरङ्कुश कठोर र दक्षिणपन्थी बनायो गाउँ फर्कको बेगबिगै थियो गाउँ फर्कको हैसियत मन्त्री परिषद भन्दा पनि माथि देखिन थाल्यो अब त पञ्चायतको चुनावमा लड्न पनि गाउँ फर्कबाट टिकट लिनुपर्ने भयो पञ्चायती व्यवस्था सञ्चालन गरेर राजा गाउँ फर्के देखिए एकातर्फ पञ्चायती संविधानमा संशोधन गरी निरङ्कुशता बढाएर अझै कस्ने काम सत्तापक्षबाट हुन थाल्यो भने अर्कातर्फ आम जनसमुदायमा युवा विद्यार्थी पार्टी कार्यकर्ताहरूमा पञ्चायतको विरोध गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना जागिरहेको थियो हाम्रो पार्टीको क्रियाकलाप बढिरहेको थियो सङ्गठन विस्तार भइरहेको थियो चौथो महाधिवेशनले पनि आफ्ना क्रियाकलाप बढाइरहेको थियो माले पार्टीले एकीकरण प्रक्रिया अघि बढाइरहेको थियो बिपी र गणेशमान स्वदेश फर्किसक्नु भएको थियो दुई सालमा विभिन्न समूह मिलाइ नेकपा माले गठन भयो देशमा वामपन्थी कम्युनिस्टहरूबीच फुट होइन एकीकरणको प्रक्रिया र उत्साह बढेको थियो पञ्चायती व्यवस्था विरोधी भावना बढ्दै गएको थियो त्यसबेला बिपी कोइरालाले देशका विभिन्न भागमा भ्रमण गर्ने योजना बनाउनु भएको थियो बिपी विराटनगर आउने कुरा भयो विराटनगरमा उहाँको भव्य स्वागत गर्न विभिन्न दलका मानिस समेटेर स्वागत समिति बनाउने प्रस्ताव काङ्ग्रेसबाट आयो मलाई समितिको उपाध्यक्ष भइदिन प्रस्ताव गरियो मैले स्वीकार गरेँ मैले बिपी स्वागत समितिमा बस्न स्वीकार गर्नुका केही कारण थिए यसबाट पञ्चायती हुकुम सायको खिलाफमा आफ्नो दृढ मत जाहेर गर्न सकिन्थ्यो प्रत्येक नेपालीले आफ्नो देशभित्र स्वतन्त्रतापूर्वक घुम्न पाउनुपर्छ भन्ने मेरो दृढ मान्यता थियो स्वदेश घुम्न पाउने अधिकारमाथि रोक लगाउन मौलिक अधिकारमाथिको बन्देज हो र यो कुनै नेपालीका लागि सहयोग होइन भन्ने मलाई लागेको थियो केही समय अगाडि टङ्कप्रसाद आचार्यले पश्चिमजना रोक लगाइएको थियो त्यसको केही समयपछि मनमोहन अधिकारीले पोखरा पाल्पा जान दिएन उहाँलाई पक्रेर अनकन्टार जङ्गलमा लगेर छोडियो पञ्चायती व्यवस्थाको त्यस्तो अत्याचारी व्यवहारका विरुद्ध विद्रोह गर्नै पर्थ्यो तसर्थ मैले बीपी स्वागत समितिमा बस्न स्वीकार गरेँ समितिमा नेपाली काङ्ग्रेसका नेता चिरञ्जीवी रिजाल अध्यक्ष हुनुहुन्थ्यो यो समितिमा बसेको हुनाले विराटनगरमा त्यस्ताका मेरो आलोचना पनि भयो पञ्चायती व्यवस्था नजिकका र काङ्ग्रेस विरोधी भावनाबाट प्रभावित भएका वामपतिहरूले मेरो आलोचना गरे उनीहरूले केही दिन त मलाई काङ्ग्रेसी कम्युनिस्ट पनि भने म यसबाट रत्तिभर विचलित भएन मलाई आफूले गरेको निर्णय उचित लागेको थियो र अहिले पनि उचित नै लागेको छ त्यस्ताका नेपालमा थरीथरीका कम्युनिष्ट थिए रुस चीनको विवादमा रुस पक्ष कम्युनिस्टका नेता रायमाझी थिए केही काम नगर्ने रुसलाई केन्द्र मानेपछि यसबाट पाउने सुविधा उपयोग गर्ने देश विदेश भ्रमण गर्ने छोराछोरी इष्टमित्र पढाउने निरङ्कुशता लाद्ने राजाको सरकारको विरोध नगर्ने भलाद्मी कम्युनिष्ट हुने गर्थे अर्कोतर्फ रुस चीनको विवादमा वैचारिक रूपमा चीनको पक्ष लिनेहरूले रुसलाई संशोधनवादी भन्ने र नेपालमा राजाको निरङ्कुशताको विरोधमा सङ्घर्ष गर्ने आन्दोलन गर्ने र जेल बस्ने गर्थे यिनैको त्याग तपस्याले आज नेपाली जगतमा कम्युनिष्ट सम्मानित रूपमा रहेका छन् चिनिया पक्ष कम्युनिष्ट भन्नेहरूमा यस्ता थिए जो रुसी संशोधनवाद र भारतीय विस्तारवादको विरोध गर्थे तर राजाको निरङ्कुशताको विरोध गर्दैनथे एकपटक काठमाडौँमा विद्यार्थीहरूलाई कक्षा दिँदै थिए मैले पार्टीमाथिको प्रतिबन्ध हट्नुपर्छ दलीय व्यवस्था ल्याउनुपर्छ भनिरहेको थिएँ एकजना विद्यार्थीले कमरेड यसो गरीमा त काङ्ग्रेस आइहाल्छ भने म त सकित भएँ कस्तो विचार पञ्चायतले भारत विरोधी भावनामा खेलिरहेको थियो र काङ्ग्रेस कम्युनिस्टलाई लडाइरहेको थियो हामीले बिपीको स्वागतमा भव्य जुलुस लिएर विमानस्थल पुग्ने तयारी गऱ्यौँ इसेबीच चिरंजीवी लगात कई कांग्रेस साथी पकड़ाऊ पड़े तो स्वागत समिति को सब अभिवार मेरे टावक में आईपुगो मोनो विचार में दृढ़ थे मैं जुलुस धीरे बीपी को स्वागत करने योजना बनाए हवाईजहाज आने के समयअि जुलूस को नेतृत्व करते मनस्थल जान हिड़े प्रहरी ने हमी रोक्यो विमानस्थल जान दिए जुलूस फर्क बरगाछी बाेतख खेत विमस्थल को धावन मार्गभंदा दक्षिणपट्टे खेत में उभियो हमी हजार को संख्या में धावन मार्गको उत्तरपट्टि चालिस पचासजना गाउँ फर्के मण्डलीहरू बिपी मुर्दाबाद बिपीले आउन दिँदैनौँ भनेर कराइरहेका थिए यता हामीले पञ्चायती व्यवस्था मुर्दाबाद भनेर नारा लगाइरहेका थियौँ यतिकैमा जहाजले विराटनगर आइपुगेको सङ्केत बजायो त्यसपछि मण्डलीहरू जहाज ओर्लने धावनमार्गमा यताउति कुद्दै नारा लगाउन थाले र हामीपट्टि ढुङ्गा बर्साउन थाले हाम्रा साथीहरू पनि माटाका डल्लाले मण्डलीलाई हान्न थाले त्यहाँ मण्डली पञ्च सरकारको नग्न नृत्य देखियो बीपी चढेर आएको जहाज विराटनगरमा ओर्लिन खोजिरहेको थियो तर मण्डलीहरू धावन मार्गमा यताउता दौडेर कराइरहेका थिए सरकार तमासीर मुखदर्शक हुँदै हात बाँधेर बस्यो सायद ऊ आफ्ना केटाहरूको चर्तीकला देखेर दंग फरेको थियो जहाज बस्न खोजेजस्तो गरेर काठमाडौँतिर नै फर्कियो हामी त्यहाँबाट नारा लगाउँदै बर्गाछी हुँदै बजारतिर आइरहेका थियौँ बर्गाछीमा प्रहरीले निर्मतापूर्वक लाठीचार्ज गर्यो त्यसबाट धेरै साथीहरू घाइते हुनुभयो बिपी कोइरेला नेपालको आधुनिक राजनीतिक इतिहासका एक महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ म जहिले पनि बिपी कोरेलाप्रति आकर्षित भएँ र मैले सधैँ उहाँलाई सम्मान गरेँ अहिले पनि उहाँप्रतिको मेरो सम्मान कायम नै छ बिपी कोइलाले राणाशाही र निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध आन्दोलन गर्नुभयो र कठिन यातना भग्नुभयो उहाँ जीवनको अन्तसम्म निरङ्कुशताका विरुद्ध जनताको अधिकारका लागि लड्नुभयो यसले गर्दा बिपी नेपाली जनताका लागि सधैँ आदरणीय हुनुहुन्छ तर उहाँमा एउटा कमजोरी थियो कम्युनिस्ट विरोधी उग्र भावना र चिन्तन उहाँले दक्षिणपन्थी पुरातनवादी रूढिवादी र निरङ्कुशवादीहरूका विरुद्ध सङ्घर्ष गर्दा जहिले पनि कम्युनिस्टहरूले साथ दिए तर जब उहाँ सफल हुनुभयो तर तिनी दक्षिणपन्थीहरूसँग मिल्न जानुभयो र कम्युनिस्ट प्रगतिशीलहरूका विरुद्ध लाग्नुभयो उहाँ आफ्नो जीवनमा सफल हुन नसक्नुको प्रमुख कारण मध्ये यो पनि एक हो भारतमा जवाहरलाल नेहरूले आफ्नो राष्ट्रिय हितमा कम्युनिस्टहरूसँग राम्रो सम्बन्ध कायम गर्नुभयो उहाँ आफ्नो मिसनमा सफल हुनुभयो भारतको राजनीतिमा शिखरमा पुग्न सक्ने क्षमता भएको जयप्रकाश नारायण त्यो उचाइमा पुग्न सक्नु भएन कारण उहाँमा भएको कम्युनिष्ट विरोधी उग्र भावना नै थियो जयप्रकाशकै प्रभाव बिपीमा परेको थियो उहाँले कम्युनिस्टप्रति जस्तो नकारात्मक धारणा बनाउनु त्यही धारणा उहाँको पार्टी नेपाली काङ्ग्रेसमा अद्यापी कायम छ नेपालको लोकतान्त्रिक विकासमा यो समस्याका रूपमा रहेको छ